साथमा सुलभ प्रभावकारी स्वास्थ्य सेवाको लागि रत्नगर अस्पताल प्रणाली रतनगर मेन रोड चाँडीचोक अहिले अपरान्नको चार बज्यो अहिले अपरान्नको चार बज्यो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 दुई सय सतासी पुरानो स्वयं पाठ्यालिस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा संसारभरि के साथ सुनिरहनु भएको अपराजेको अर्पण खबरमा यहाँलाई स्वागत छ म सुजिता हमाल खबर चौतर्फी विरोधका बीच अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त हुनुभएका लोकमान सिंह कार्कीले आज पदभार ग्रहण गर्नु भएको छ राष्ट्रपति कार्यले शीतल निवासमा शपथ लिएपछि कार्कीले आयोगको कार्य पुगे पदभार ग्रहण गर्नु भएको हो चर्को विरोधका बीच राष्ट्रपति यादवले पूर्व मुख्य सचिव लोकमान सिंह कार्कीलाई नियुक्ति गरेपछि कायम मुकायम प्रधान न्यायाधीश शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो आज शपथ लिनेमा लोकसेवा आयोगका अध्यक्ष कयदेवी एमी महालेखा परीक्षक भानु आचार्य हुनुहुन्छ इसे बीस पदभार ग्रहण कार्यक्रम को रिपोर्टिंग काग आयोग को काल्ले पोग का संसारकर्मी बंदेश लगातारकर्मी समाचार संकलन रोक लगातार प्रेस चौतारी नेपाल विज्ञप्ति जारी करते विरोध जनाचारकर्मीला पेशगत मर्यादा में रहकर स्वतंत्र ढंग ने समाचार संकलन द्वर्ने पूर्व मुख्य सचिव लोकमान सिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त गरिएकोमा विभिन्न भी क्षेत्रबाट विरोध जनाउने क्रम जारी छ नेपाल बार एसोसिएशनले आज विज्ञप्ती जारी गर्दै लोकतन्त्रको मूल्य मान्यताको पास भएको उल्लेख गरेको छ यसै युवा संघले नेपालले पनि कार्कीको नियुक्ति प्रति विरोध जनाउँदै आन्दोलन जारी राख्ने जनाएको छ आज युवा तथा विद्यार्थीले राजधानी लगायत देशका विभिन्न भागमा विरोध प्रदर्शन गरेका छन् विरोध प्रदर्शनका क्रममा सरकारी गाड़ीमा आग्री गरेका छन् उनीहरूले विभिन्न क्याम्पस अगाडि राजधानीको नया वानेश्वरमा चक्काजाम गरेका थिए नागरिक समाजका अगुवाहरूले भने शीतल निवासमै विरोध प्रदर्शन गरेका थिए विरोध स्वरूप आज नेपाल बार विद्यार्थी संघले पनि राजधानीमा प्रदर्शनीको तयारी गरेको छ आगामी संविधानसभाको निर्वाचन लगायतका विषयमा एकीकृत माओवादी र नेपाली कांग्रेसका शीर्ष नेताहरू बीच छलफल भएको छ कांग्रेस का सभापति को का सुशील कोइराला निवासमा महाराजगंजमा बुधबार बिहान भएको छलफल निर्वाचनप्रति असहमति जनाएका दलहरूसँग पनि गहन छलफल गर्ने तथा दलका बीचमा सहमति जुट्न नसके पनि सरकार एउटा निर्णयमा पुग्नुपर्ने बारेमा छलफल भएको थियो त्रेसोल्ड संविधानसभा सदस्य संख्या लगायत संविधानसभा निर्वाचन सम्बन्धी विधेयकमा रहेका विवादलाई पनि छिटो लगाएर निर्वाचनको माहौल तयार गर्ने नेपाली काङ्ग्रेसका नेता डाक्टर रामचरण महतले निर्वाचनको माहौल बनाउन सबै दलहरू प्रयत्नशील रहने तथा निर्वाचनमा भाग लिने भनेका दलहरूसँग पनि चाँडो गहन छलफल गरेर एक दुई दिनमै टुङ्गुमा पुग्ने र दलहरू टुङ्गुमा पुग्न सकेन भने पनि सरकारले आफ्नो ढंगबाट निर्णय लिएर अघि बढ्न पर्यो भन्नेमा छलफल केन्द्रित भएको बताउनु भएको छ महतले विवादमै अल्छि बसेर भएन निर्वाचनमा एकलव्य भएर जानु भन्दै विवाद भयो भन्दैमा प्रक्रिया नै रोकिएर बस्नु भएन प्रक्रिया नै अहिले रोकिएर बसेको छ भन्नुभयो उहाँले यसको लागि सम्बन्धित दलसँग एक दुई दिनमा सघन छलफल गर्ने निर्णय भएको बताउनु भएको छ यो माओवादीका महासचिव पोष्ठबहादुर बोगटीले निर्वाचन प्रति असहमति जनाएका दलहरूसँग र विवाद रहेको दलहरूबीच छलफल गरेर देशमा निर्वाचनको माहौल बनाएर जाने बेसीमा छलफल भएको जानकारी दिनुभएको छ यसै प्रमुख दलहरू बीच पहिले द्विपक्षीय र बहुपक्षीय छलफल हुने निर्वाचनको बारेमा रहेको विवादका विषय एवं आन्दोलन दलहरूको मागलाई सम्बोधन गरेर निर्वाचनको माहौल तयार गर्ने विषयमा छलफललाई तीव्रता दिने भएको छ नेकपा एमाले केन्द्रीय कमिटिको बैठक बसिरहेको छ केन्द्रीय कार्य बल्खुमा चलिरहेको बैठकमा चुनावी रणनीति समिक राजनैतिक परिस्थितिमा पार्टी भूमिका लगायतका बेसीमा छलफल भइरहेको छ बैठकमा अध्यक्ष झलनाथ खनालले राजनैतिक प्रतिवेदन पेश गर्नुहुनेछ प्रतिवेदनमा चुनावी रणनीति अरू दलहरूसँग हुने तालमेल संविधानसभाको निर्वाचन लगायतका विषय समेटिएका छन् प्रवक्ता प्रदीप गेवालीले आजदेखि शुरू हुने बैठकमा मुख्य चुनावी रणनीतिका बेसीमा छलफल हुने जानकारी दिनुभयो बैठकमा केन्द्रीय सदस्यको मनोनयन लोकमान कार्युक्ति का विषय में छफल होने वहां मंगलबार सुधार देखिएको शेयर बजार बुधबार भने पुनः ओरालो लागेको छ बुधबार नेप्से परिसूचक चार दशमलव पाँच अङ्कले घटेर चार सय छ्यासी पुगेको छ मंगलबार नेप्से परिसूचक आठ दशमलव छत्तीस अङ्कले माथि उख्लेर चार सय नब्बे पुगेको थियो बुधबार नेपाल स्टकमा कारोबार गर्ने विकास बैंक समूह बाहेक अंश सबै समूहको कारोबारमा गिरावट आएको छ सबैभन्दा बढी हाइड्रो फार समूहको कारोबार एघार दशमलव छ अङ्कले तल झरेको छ बैंकिङ समूहको कारोबारमा चार एक अङ्कले गिरावट आएको भने समूहको कारोबारमा पनि तीन अंकले ती गिरावट आएको छ बंगलादेश विपक्षी पार्टी आज रोली दुई दिन देशव्यापी हड़ताल आह्वान कर आज बिहान छ बजेदी शुरू हो राष्ट्रव्यापी हड़ताल सां छ बजे मकिने वताई आईतवार सोमवार प्रदर्शन में दमंड हत्या को विरोध में राष्ट्रव्यापी हड़ताल आह्वान कर प्रमुख प्रतिपक्षी दल बंग्लादेश नेशनलिस्ट पार्टी बीएनपी का प्रवक्ता खंदा के रोशरफलेन्ग्लादेश को राजधानी ढाका में इस कड़ा कारवाई करने का व्यवस्था लगू कर मांग करते इलामिक प्रदर्शनकारी प्रहरीबीच भएको झडपमा अडतीस जनाको मृत्यु भएको थियो बंगलादेशमा धर्मको नाम जनवरी यता भएका विरोध प्रदर्शनमा अहिलेसम्म एक सय पचास भन्दा बढ़ीको मृत्यु भइसकेको बेबीसीले जनाएको छ र डिभिजन थ्री क्रिकेटको पार्टी विजेता नेपाली राष्ट्रिय क्रिकेट टोली काठमाडौँमा भव्य स्वागत गरेको छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरूलाई बाजागाजा र फुलमालाले स्वागत गरिएको थियो क्रिकेट टोलीलाई विमानस्थलबाट गाडीमा राखेर नगर परिक्रमा समेत गराइएको छ नेपाल क्रिकेट टोलीको सम्मानका लागि हजारौं समर्थक विमानस्थल पुगेका थिए उनीहरूले क्रिकेट टोलीको समर्थनमा नारा पनि लगाएका थिए हवस् त अपरान्ह चार बजी कर्पण खबर सकियो म सुजिता कुमाल विदा नमस्कार